मन देखी मन समल का मध्यम स्पर्श करने विशुद्ध गजल को कार्यक्रम गजल पूंजा हर एक हप्ता को बुधवार रात बीबीसी कर मेरा हरेक सपना उसले नै अधुरा बनाएर गइदिएपछि आफ्नो नै सबै पुरा बनाएर मेरा हरेक सपना उसले नै अधुरा बनाएर गइदिएपछि आफ्नो नै सबै पूरा बनाएर आखिर दोष कसको थियो बुझियो छर्लङ्गा आखिर दोष कसको थियो बुझियो छर्लङ्गा अब के गर्नु र जे भए पनि पुरा बनाएर मेरा हरेक सपना उसले नै अधुरा बनाएर म हिँड्न नसक्ने भएको छु दुनियाँ सामु म हिँड्न नसक्ने भएको छु दुनियाँ सामु गई जालिमले बाटाहरू साघुरा बनाएर गई दिएपछि आफ्नो नै सबै पुरा बनाएर आज भयो चकनाचुर जुन नहुनु थियो आज त्यही भयो चकनाचुर जुन नहुनु थियो भन्ने गर्थी राखेछु हातका चुरा बनाएर मेरा हरेक सपना उसले नै अधुरो बनाएर बाबा आमासँग टाढा बनाइ सागर तरायो बाबाआमासँग टाढा बनाइ सागर तरायो सरकारले हामी युवालाई टुरा बनाएर गइदिएपछि आफ्नो नै सबै पुरा बनाएर प्रिया रोँदै भन्छन् सानो गाह्रो हुन्छ यहाँ प्रिया रोँदै भन्छन् सानो गाह्रो हुन्छ यहाँ गयौ तिमी त हरेक रातहरू छुरा बनाएर रा। मेरा हरेक सपना उसले नै अधुरा बनाएर गइदिएपछि आफ्नो नै सबै पुरा बनाएर गइदिएपछि आफ्नो नै सबै पूरा बनाएर हाल दोहा दोहाकता रहँदै अनुभएका सलेरी सात डाँडा गाउँ खाङ्रा दैलेखका मित्र प्रकाश बाबु चन्दाको यही गजल सँगसँगै नमन साथै गजलीय विवादन कार्यक्रम गजलपुञ्जको पर्खाइमा बस्नुभएका सम्पूर्ण सम्पूर्ण गजल, गजल, गजल मनहरूमा आजको यो नूतन चौरासी श्रृङ्खलामा हार्दिक स्वागत गर्दछौँ तपाईँहरूलाई आराम र यताको कामना गर्दै दे, भारी देश कुमाया बोकेर गजल कुमाली तपाईँकै भाइ छोरोसा साथी एसपी माथोर र पर्दापारीका प्राविधिक शाखा शरद सागर देवकोटाको साथमा उपस्थित भएको छु रेडियो देखुरी एफएम एक सय पाँच दशमलव आठ मेघार्ज र सामाजिक सञ्जाल फेसबुक पेज रेडियो कार्यक्रम गजलपुञ्जको उत्पादनमा रहेको कार्यक्रम गजलपुञ्ज तपाईँले इन्टरनेटका माध्यमबाट हाम्रो पात्रमा गएर रोल्पाको पहिलो अनलाइन रेडियो नवीन संसार र हेटौडाको पहिलो अनलाइन रेडियो नमस्ते हेटौडा मार्फत पनि हामीलाई यतिखेर श्राउन्ड गर्दै हुनुहुन्छ नेपाली गजल विकास र उत्थानका निम्ति पृथक कार्यक्रम गजल तपाईँले दाङ र यसका आसपासका जिल्लाहरूमा एक सय पाँच दशमलव आठ मेगाहरू मार्फत हामीलाई यतिखेर प्रत्यक्ष श्रवण गर्दै हुनुहुन्छ हामी कार्यक्रम गजलपुञ्जमा अनुजदेखि अग्रजसम्मका स्रेष्ठहरूको गजल वाचन गर्छौँ भने बिचबिचमा साङ्गीतिक गजल कोसेली राखेर पनि हजुरहरूको मनलाई पुलकित गराउनेहरू प्रयास गरिरहेका हुन्छौँ हामी कार्यक्रम गजलपुञ्जमा रहेर कहिले पत्र में प्राप्त भैया गजल वाचन गशंक सामजिक संचाल हम फेसबुक पेज रेडियो कार्यक्रम गजलपुंज को मैसेज में प्राप्त भैया गजल वाचन गशंले स्रेष्ट विशेष का प्राप्त भाग गजल वाचन गशं सोही अनुरूप आज हामी एकजना श्रेष्ठका गजल लिएर उपस्थित भएका छौँ उहाँ को हुनुहुन्छ कहाँका श्रेष्ठ हुनुहुन्छ उहाँका गजलहरू के गजल कस्ता रहेका छन् यावत जानकारीहरूसँगै हामी उपस्थित हुने नै छौँ त्यसपूर्व आजको गजलपुञ्जको दैलो उघार्न चाहन्छु शीतलका दमिनीको शब्दमा राज सोह्र सङ्गीतमा जलेको मल लिएर आउँदैछु आज तिम्रो चिसो सहर तताउँदैछु आज यही साङ्गीतिक गजलबाट आजको गजलपुञ्जको दैलो उघार्न चाहन्छु जले को मन लियेराजा जले को मन लीएरा हाँ दु आजा तिम्रो जी सो सब सो मृत शिशो शह तताजा जगह को मंदिर आजा Tête, पुरा सुख पुरा गराउ गरा। गरा। गरा। गरा। आगो लगा सुख पुरा गराउ आगो घर को आड़म घर बना तिम्रो घर को आड़म घर बनाऊद तिम्रो चीसों शहर तिम्रो चीसों शहर तताजा खु मिएर आउँदै सु तरवार तरवार तरवार मनाई पर तिनै संग हात मैले मिला आज दरण गजल मनहरू यो साङ्गीतिक गजलको चित तपाईँहरूलाई स्वागत गर्न चाहन्छु कार्यक्रम गजल पुञ्जमा झलेको मन लिएर आउँदैछु आज चिसो सहर तताउँदैछु आज यसले त्यसै साङ्गीतिक गजल यो विषयमा हामीले श्रमण गऱ्यौँ शीतल को शब्द थियो भने राज सागर राजसागरको सौर र सङ्गीतमा सजिएको थियो यो साङ्गीतिक गजलपछि पुनः तपाईँहरूलाई स्वागत गर्न चाहन्छु कार्यक्रम गजलपुञ्जमा तपाईँले भर्खर मात्र रेडियो खोल्नुभएको छ भने यो हो देवखुरीको पहिलो रेडियो रेडियो देवखुरी एफएम एक सय पाँच दशमलव आठ मेघाहरू जरा तपाईँले हामीलाई इन्टरनेटका माध्यमबाट रोल्पाको पहिलो अनलाइन रेडियो नवीन संसार र हेटौडाको पहिलो अनलाइन रेडियो नमस्ते हेटौडा मार्फत पनि हामीलाई यतिखेर श्रवण गर्दै हुनुहुन्छ आज हामीसँग हुनु छ सल्लेरी साथ गाउँ खाँग्रा दैलेका मित्र हाल दुहाके आउनुभएका प्रकाश बाबुचन्द दुई साल आठ महिना पच्चिस गते पिता नरिमान चन्द र माता रत्नचन्दको कोखबाट जन्मनुभएका प्रकाश बाबुचन्द आजका हा हाम्रा स्रष्टा विशेषका स्रष्टा हुनुहुन्छ उहाँका गजलहरू के कस्ता रहेका छन् कस्ता कस्ता गजलहरू कोर्नुहुन्छ उहाँले उहाँ को हुनु छ यावत हामीलाई श्रवण गर्दै गर्नुहोला र थाहा पाउँदै गर्नुहुनेछ त्यसपूर्व यो म प्रकाश बाबुचन्दको यो गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु हिमालयको पानी, पानी, पानी सुक्ला बरु सुक्दैन नेपाली हिमालयको पानी सुक्ला बरु सुक्दैन नेपाली चन्द्र सूर्य साँची छन् हेर झोक्दैन नेपाली हिमालयको पानी सुक्ला बरु सुक्दैन नेपाली चन्द्र र सूर्य साँची छन् हेर झोक्दैन नेपाली माटो नेपाली पनामा कुनजर गाडेमा नेपाली माटो नेपालीपनामा कुनजर गाडेमा ज्यानको बाजी थापेर लड्छ लुक्दैन नेपाली चन्द्र र सूर्य साँची छन् झुक्दैन नेपाली सुझाव सेही शत्रुलाई मेरो होस गर बेलैमा सुझाव सेही शत्रुलाई मेरो होस गर बेलैमा रिसाएर पक्का टोकेर छोड्छ भोग्दैन नेपाली चन्द्र र सूर्य साँची छन् हेर झोक्दैन नेपाली साग र सिस्नो रहरौँ देखान्छ आफ्नै मेहनतमा साग र सिस्नो रहँ देखान्छ आफ्नै मेहनतमा अर्काको कमाइमा खाउँला भानी ढोक्दैन नेपाली चन्द्र र सूर्य छन् हेर झोक्दैन नेपाली शिखर चुम्ने पासाङलाई हेर यिनै हुनु उदाहरण शिख र चुम्ने पासाङलाई हेर यिनै हुनु उदाहरण विश्वमा कुन ठाउँ होला र जहाँ रोक्दैन नेपाली हिमालको पानी सुक्ला बरु सुक्दैन नेपाली चन्द्र र सूर्य साँची छन् हेर झोक्दैन नेपाली चन्द्र र सूर्य साँची छन् हेर झोक्दैन नेपाली <laughs> अहादरणीय गजल मनहरू यो विषयमा हामीले वाचन गऱ्यौँ प्रकाश बाबुचन्दको यो मीठो गजल हिमालको पानी सुक्ला हिउँको पानी सुक्ला नदीहरू सुकिजालन खोलाहरू सुकिजालन तर नेपाली सुक्दैन चन्द्र सूर्य रहनजियलसम्म यो नेपाली पनि झुक्दैन भनेर अत्यन्तै बेजोड शब्दहरू यी गजलका शेरहरूमा उतार्नुभएको थियो प्रकाश बाबुचन्दले अत्यन्तै मिठा गजलहरू कोर्नुहुन्छ आज हामीले त्यस्तै पाउनेछौँ उहाँका गजलहरूमा मध्यपश्चिमको दैलेख जिल्लामा जन्मनुभएका प्रकाश बाबुचन्द आजका हाम्रा स्रेष्टा विशेषका स्रेष्ट हुनुहुन्छ गजल कोर्ना अत्यन्तै रुचि राख्नुहुन्छ उहाँले आफ्नो लेखनी कलालाई बिस्तारै उहाँले निखार्दै निखार्दै गजल मुक्त कविताहरू आदि आदि कोर्न सक्ने भइसक्नु भएको छ कार्यक्रम गजलपुञ्जले विशेषतः हराएका स्रेष्टहरू जो ओझेलमा पर्नुभएको छ ओझेलका स्रेष्टहरूलाई खोज्ने काम गर्छ र उहाँहरूलाई सबैका सामु पेस गर्ने काम गर्छ रेडियो कार्यक्रम गजलपुञ्जले यो विषयमा म पुनः प्रकाश बाबुचन्दको यो अर्को गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु म ढुङ्गा पगाल्न सक्छु पानी जलाउन सक्छु म ढुङ्गा पगाल्न सक्छु पानी जलाउन सक्छु गजलको एउटै शेरले सरकार ढलाउन सक्छु म ढुङ्गा पगाल्न सक्छु पानी जलाउन सक्छु गजलको एउटै शेरले सरकार ढलाउन सक्छु जानिराखे अनि बुझिराखे अब यहाँ ल राखे अनि बुझिराखे अब यहाँ ल मरुभूमिमाथि पनि धेरै अन्न फलाउन सक्छु गजलको एउटै शेरले सरकार ढलाउन सक्छु जस्तै कठोर मुटु भएर के भयो त गजलले नै म निष्ठुरीको मनमा पनि माया फलाउन सक्छु गजलको एउटै शेरले सरकार ढलाउन सक्छु कुनै कुरा पत्याउन गाह्रो नै पर्ला तिमीलाई कुनै कुरा पत्याउन गाह्रो नै पर्ला तिमीलाई एउटा सानो गजलले संसार चलाउन सक्छु गजलको एउटै सेरले सरकार ढलाउन सक्छु टाढा टाढा भागेर गए मलाई केही हुने छैन टाढा टाढा भागेर गहिनी मलाई केही हुने छैन मिठो गजलको शेरले अझै नै भगाउन सक्छु म ढुङ्गा पगाल्न सक्छु पानी जलाउन सक्छु गजलको एउटै शेरले सरकार ढलाउन सक्छु गजलको एउटै शेरले सरकार ढलाउन सक्छु अहादरणीय गजल मनहरू यो विषयमा हामीले वाचने गरी हौँ प्रकाश बाबु चन्दको यो अत्यन्तै मिठो गजल गजलका शिरहरूले सरकार ढलाउन सक्ने सामर्थ्य राख्छु भनेर रा भन्दै हुनुहुन्थ्यो आफ्ना गजलका शिरहरूमा प्रकाश बाबु चन्दले आज हामी यिनै श्रेष्ठका गजलहरू वाचन गर्नेछौँ गरिरहेका छौँ देशप्रति धेरै समर्पित भएका शब्दहरू कोर्नु आफ्ना गजलहरूमा मातृ स्नेह माया प्रेम का भावहरू उहाँका गजलहरुमा पाउँछौँ हामीले त्यस्तै त्यस्तै गजलहरु आजको बसैमा हामीले पाउनेछौँ यो दसैँमा म प्रकाश बाबुचन्दको यो गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु अब उपन्त हृदयमा नछाउनु है सानो अब उपन्त हृदयमा नछाउनु है सानू, बेमानीलाई छोडेर नआउनु है सानो अब उपन्त हृदयमा नछाउनुहोस् सानो बेमानीलाई छोडेर नआउनुहोइ सानो पर्खाइमै बितिसके समयका पलहरू पर्खाइमै बितिसके समयका पलहरू मेरो मना मन्दिरमा नधाउनुहै सानो बेइमानीलाई छोडेर नआउनुहै सानो फलिरहेको बर झर्ला कतै भुइँमा हेर अब फलिरहेको बर झर्ला कतै भुइँमा हेर अब तिम्रै मुखमा पर्ला भनी नबाउनुहै सानो बेइमानीलाई छोडेर नआउनुहै सानो मूलको पानी ल्याइसके नि कुलो डोर्याएर मूलको पानी ल्याइसके नि कुलो डोर्याएर पर्दैन हासाका ग्राहरू नरासाउनुहोस् सानो बेहीमानीलाई छोडेर नआउनुहोस् सानो तिम्रो मनमा पाप रहेछ बल्ल थाहा पाएँ तिम्रो मनमा पाप रहेछ बल्ल थाहा पाएँ मैले पाएँझेँ दुख तिमीले नपाउनुहै सानो अब उपरान्त हृदयमा नछाउनुहै सानो बेमानीलाई छोडेर नआउनुहै सानो बेमानीलाई छोडेर नआउनुहै सानो गजल अब उपमा नछाउनु है सानो बेमानीलाई छोडेर नआउनु है सानो भनेर भन्दै हुनुहुन्थ्यो आफ्ना गजलका शेर आफ्नो प्रिय सिलाइ अत्यन्तै मिठा गजलहरू कोर्नुहुन्छ आजका हाम्रा स्रष्टा विशेषका स्रष्टा प्रकाश बाबुचन्दले उहाँका केही कृतिहरू प्रकाशित भइसकेका छन् ती कृतिहरूको बारेमा पनि हामीले जानकारी दिने नै छौँ यो वसायमा भने हामी एउटा साङ्गीतिक गजल श्रवण गर्छौँ क्या र प्रकाश बाबुचन्दले भन्दै हुनुहुन्थ्यो यो बैमानीलाई छाडेर नआउनु है सानो अब उपन्तिहरू हृदयमा नछाउनु है सानो अनि यस्तो भयो भने मित्र के हुन्छ थाहा छ झन झन हुँदैछु प्यासी देखेर मधुसाला झन् हिँड्छौ तिमी साथमा बोकेर मधुसाला यस्तै हुन्छ मित्र नपत्याइ सुन्नुहोस् है त शीतल कादमिनीको शब्दमा सुभाष हगमको सौर सङ्गीतमा इसराजमा सूरज नेपाल हुनुहुन्छ भने तबलामा रामातुल हुनुहुन्छ झन झन हुँदै सुप्यासी देखेर मधुसाला झन हिँड्छौ तिमी साथमा बोकेर मधुसाला पातक्ष गायन गरिएको साङ्गीतिक जल व्यवसायमा झन झन हृदय सु प्यासी कल कल मुदय सु प्यासी झन झन हृदय सु प्यासी कल कल मुदय सु प्यासी झन झन हृदय सु प्यासी देखे रमन सारा झन झन हृदय सु प्यासी देखे रमन सारा सुन जिन सुन दे मी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 जन हुँदै छुकासेर जन जनमुदै छुकासेर साल आदरणीय गजल यो सांगीतिक गजल पी पुनः तगत करना चाहिए गजलपुंज में इसको बाकी गजलांश हम कैशर पच्चीस पुनः श्रवण करने नेडियो खोलभ देवखुरी को पेलो रेडिओ रेडिओ देखखुरी एफएम एक सौ पांच दशमलव आठ मेघाज हामी कार्यक्रम गजलपुञ्जको बसाइमा बसिरहेका छौँ र तपाईँले हामीलाई यतिखेर इन्टरनेटको माध्यमबाट हाम्रो पात्रमा गएर रोल्पाको पहिलो अनलाइन रेडियो न विन संसार र हेटवडाको पहिलो अनलाइन रेडियो न मस्ते हेटवडा मार्फत पनि श्रवण गर्दै हुनुहुन्छ मलाई यतिखेर आफ्ना सृजनशील हास्तापुञ्जहरू सलबलाएर प्राविधिक संयोजन गर्दै हुनुहुन्छ पर्दापारीका प्राविधिक शाखा शरद सागर देवकोटाले भने मसु आवाजमा गजल पुञ्जको माली तपाईँकै भाइ स्वरो साथी एसपी माथुवर तपाईँले हामीलाई यतिखेर श्रवण गर्न छुट्याउनुभयो भने कार्यस्तता हमें कई चेर पच्चीस हम यूट्यूब चैनल राप्ती आवाज में आज को हम श्रृंखला राखने तैं चाहला में सुन्न रनलोड करना सकूल हमी कार्यक्रम को अडियो सोही यूट्यूब चैनल को डिस्क्रिप्सन में राखीदिनें बां आपू चाहे बेला में सुन्न रनलोड करना सकू री तैं हम सामजिक सज्जाल फेसबुक पेज रेडियो कार्यक्रम गजलपुंज भोजर तेईस प्रोफाइल में गए तुले चाहे बेला में आज हाल कतार सुन र डाउन गर्न सक्नु म प्रकाश बाबु चन्दको यो, यो गजलमा मेरो आवाज गर्न चुलहरूमा बाँच्न आउँछन् कहाँबाट फुलहरूमा बाँच्न आउँछन् कहाँबाट भमरालाई सूचना आउँछन् कहाँबाट फुलहरूमा बाँच्न आउँछन् कहाँबाट भमरालाई सूचना आउँछन् कहाँबाट नसोचेका भयानक मनै खिन्न बनाउने न सोचेका भयानक मनै खिन्न बनाउने निदमय सपना आउँछन् कहाँबाट भमरलाई सूचना आउँछन् कहाँबाट पुरा हुन्न थाहा छ तर पनि पछ्याउँदै पुरा हुन थाहा छ तर पनि पछ्याउँदै अनगिन्ती चाहना आउँछन् कहाँबाट भमरलाई सूचना आउँछन् कहाँबाट मुटुभरि तिम्रे माया खाली ठाउँ नै छैन मुटुभरि तिम्रे माया खाली ठाउँ नै छैन फेरि पनि वेदना आउँछन् कहाँबाट भमरलाई सूचना आउँछन् कहाँबाट हारपछि जित हुन्छ धैर्य धारण गर्नु हार पछि जित हुन्छ धैर्य धारण गर्नु चोट नपरे चेतना आउँछन् कहाँबाट चोट नपरे चेतना आउँछन् कहाँबाट फुलहरूमा बाँच्न आउँछन् कहाँबाट जान अत्यन्तै मिठो गजल पाचन गरियो यो विषयमा हामीले प्रकाश बाबुचन्दको प्रकाश बाबुचन्द्रका हामीले केही सङ्ग्रहहरूमा उहाँका गजलहरू भेटाउन सक्छौँ संयुक्त गजल सङ्ग्रहालयमा उहाँका केही गजलहरू हामीले पाउन सक्छौँ भने नासो संयुक्त गजल सङ्ग्रहमा पनि हामीले उहाँका गजलहरू पाउन सक्छौँ त्यसै गरी संयुक्त गजल सङ्ग्रहमा पनि हामीले उहाँका गजलहरू भेटाउन सक्छौँ त्यसै चौतारी मुक्त सङ्ग्रहमा उहाँका केही मुक्तकहरू हामीले भेटाउन सक्छौँ यी उहाँका प्रकाशित भइसकेका संयुक्त सङ्ग्रहहरू हुन् आजका हाम्रो श्रेष्टा प्रकाश बाबुचन्द गजल मात्रै लेख्नु वहाँ उहाँ गीतहरू पनि गाउनुहुन्छ दर्जनौ भन्दा बढी गीतहरू उहाँले बजारमा ल्याइसक्नु भएको छ उहाँका गीतहरू पनि हामी कार्यक्रममा समावेश गर्न सक्दैनौँ यो प्रकाश बाबुचन्दको यो गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु यो जान्छु अब रोकिन्न म तिम्रो सहरमा जान्छु अब रोकिन्न म तिम्रो सहरमा आँसु बनि पोखिन्न तिम्रो सहरमा जान्छु अब रोकिन्न म तिम्रो सहरमा आँसु पनि पोखिन्न तिम्रो सहरमा अति भयो तड र बियो पीडा अति भयो तड र बियो पीडा कुनै मोड म ठोकिन्न म तिम्रो सहरमा आँसु पनि पोखिन्नमा तिम्रो सहरमा हजार थरी लालछनाले सताउँछौ किन हजार थरी लालछनाले सताउँछ किन कुसंस्कारले छोपिन्नमा तिम्रो सहरमा आँसु पनि पोखिन्नमा तिम्रो सहरमा अपाङ्ग नै भए भने घेर्सिएर जान्छु अपाङ्ग नै भए भने घिर्सिएर जान्छु कसैको बुई बोकिन्नमा तिम्रो सहरमा आँसु बनी पोखिन्नमा तिम्रो सहरमा एक्लै एक्लै एकान्तमा बह किन्छु बरु एक्लै एक्लै एकान्तमा बह किन्छु बरु तर ऋस्ले झोकिन्नमा तिम्रो सहरमा आँसु पनि पोखिन्नमा तिम्रो सहरनी पोखिन्नमा तिम्रो सहरमा आँसुका भेलहरूले आफ्नो नानीलाई छेक्छ आफ्नै नानीका दृष्टिबिन्दुहरूलाई छेक्छ र हामी केही देख्न सक्दैनौ मित्र र केही देख्न सकेनौँ भने अगाडिको जिन्दगीको यात्रा पनि त तय गर्न सक्दैनौँ नि हामीले होइन र त्यसैले आँसुका भेलहरूलाई बग्न दिनुहोस् निरन्तर निरन्तर आँखाका डिलहरूमा बन्द गरेर राख्ने चेष्टा नगर्नुहोस् मित्र यही भन्छु सबै सबैलाई यस्तै हो मित्र चिन्ता गरेर पनि त केही हुँदैन नि भन्छन् नि चिन्ताले चिताको बाटो डोर्याउँछ अरे यस्तो नहोस् यही चाहन्छु म यही चाहन्छु कार्यक्रम गजल पुज यो वसाइमा म प्रकाश बाबुचन्द्रको यो गजलमा मेरो आवाज निष्पर्श गर्न चाहन्छु खुलेर माया गर्न निषेध छ यो समाजमा खुलेर माया गर्न निषेध छ यो समाजमा सत्य हो यस्तै परिवेश छ यो समाजमा खुलेर माया गर्न निषेध छ यो समाजमा सत्य हो यस्तै परिवेश छ यो समाजमा माया प्रेम सद्भाव सिकाउँछौ किन फेरि माया प्रेम सद्भाव सिकाउँछौ किन फेरि यही प्रेमीहरूको विभेद छ यो समाजमा सत्य हो यो यस्तै परिवेश छ यो समाजमा राम राम कति जप्छौ पापियो थाह छ राम राम कति जप्छौ पापी हो थाहा छ कसमा कति बुद्धिविवेक छ यो समाजमा सत्य हो यस्तै परिवेश छ यो समाजमा कुन दैवले नाम राख्यो माया प्रेम भन्ने कुन दैवले नाम राख्यो माया प्रेम भन्ने हो ढुङ्गा थियो ढुङ्गा नै सोच्छ यो समाजमा सत्य हो यस्तै परिवेश छ यो समाजमा बाबु छोरा भाई भाइको सम्बन्ध चिसो छ बाबु छोरा भाइ भाइको सम्बन्ध चिसो छ हो इतिहासमा यस्तै लेख्छ समाजमा खुलेर माया प्रेम गर्न निषेध छ यो समाजमा सत्य हो यस्तै परिवेश छ यो समाजमा सत्य हो यस्तै परिवेश छ यो समाजमा अआरणीय गजल मनहरू खोलेर माया गर्न पनि निषेध छ प्रेमीहरूको पनि मतान्तर छ यसै कारणले गर्दाखेरि बाबु छोरा अनि भाइ भाइको सम्बन्धमा चिसो छ यो माया प्रेम भाई शब्द जब जब, जब हमी मन ने स्पर्श कर सकतेनों मन ने मन में चिन्न सकतेन पच्चीस संबंध में चीसो आने गर्च फाटो आने अबू छोरा तनाव तनावुतपन्न हो भाई अनि में गिन्छन होनी ग एक अर्दी मनदि मनसम अ जिउनुको पनि कुनै सार हुँदैन मित्र जब आफ्नो मान्छे आफ्नो हुँदैन भने अनि भन्न मन लाग्छ जान जान हुँदैछु प्यासी देखेर मधुशाला जान हिँड्छौ तिमी साथमा बोकेर मधुशाला शीतल कादम्बिनीको शब्द सुभाष जगमको सोह्र सङ्गीतमा इसराजमा हुनुहुन्छ सुरज नेपाल तब लामा दिदी हुनुहुन्छ रामतुलले प्रत्यक्ष गायन गरिएको साङ्गीतिक गजल व्यवसायमा हामी पुनः पूर्ण गजल श्रवण कर झनझन होते प्यासी देखे मधुसाला मृत्युशी पति लग् मृत्यु सब डराने डुबे डराएर सर्माएर चोर जस्त कर त्यसरी छ जब सेह कोही मृत्युलाई बनाउँदा छ नि त्यो मृत्युलाई मलाई बोलाउँछ आत्यु मलाई आउँछु माउछ पनसाले पनसाले माउछ पनसाले पनसाले कनले सुजाले कनले सुजाले कनले सुजाले कनले सुजाले कनले सुजाले कनले सुजाले कनले सुजाले कनले सुजाले अह आदरणीय गजल मनहरू यो साङ्गीतिक गजलपछि पुनः तपाईँहरूलाई स्वागत गर्न चाहन्छु कार्यक्रम गजलपुञ्जमा तपाईँले भर्खर मात्र रेडियो खोल्नु भएको छ भने यो हो देवखुरीको पहिलो रेडियो रेडियो देवखुरी एफएमएक्स पाँच दशमलव आठ मेघार्ज हामीलाई यतिखेर इन्टरनेटका माध्यमबाट हाम्रो पात्रमा गएर रोल्पाको पहिलो अनलाइन रेडियो नवीन संसार र हेटौडाको पहिलो अनलाइन रेडियो नमस्ते हेटौडा मार्फत श्रवण गर्दै हुनुहुन्छ यतिखेर मछु आवाजमा गजल पुञ्जको माली तपाईँकै भाइ छोरा साथी एसपी माथोवर भने नेपालथ्यमा मलाई आफ्ना सृजना शिला पुपुञ्जहरू सलबलाएर प्राविधिक संयोजन गर्दै हुनुहुन्छ पर्दापारीका प्राविधिकका शरद सागर देवकोटाले आज हामी स्रष्टा विशेषमा रहेर सलेरी साथ डाँडा गाउँ खाङ्रा दैलेका मित्र हाल दोहा कतारमा रहँदै आउनुभएका प्रकाश बाबुचन्दका गजलहरू वाचन गरिरहेका छौँ उहाँका गजलहरू प्रायः देशभक्ति देश विकासका देश कुराहरूमा समर्पित भएका छन् उहाँका गजलका शेरहरू शब्दहरू आज हामीले यस्तै यस्तै पाएका छौँ यो विषयमा म पुनः प्रकाश बाबुचन्दको यो गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु कसरी मान्नु र नेता आधार छन् यहाँ थोरै असल छन् धेरै गद्दार छन् यहाँ कसरी मान्नु र नेता आधार छन् यहाँ थोरै असल छन् धेरै गद्दार छन् यहाँ कसरी देश उक्लन छ एकपटक सोचौँ त कसरी देश उक्लन छ एकपटक सोचौँ त सरकारमा नेता नै भ्रष्टाचार छन् यहाँ थोरै असल छन् धेरै गद्दार छन् यहाँ सरकार त के हेर्छ सधैँ अरूको इसारा सरकार त के हेर्छ सधैँ अरूको इसारा विचार गर लाखौँ बेरोजगार छन् यहाँ थोरै असल छन् धेरै गद्दार छन् यहाँ कसलाई कसरी खसाल्ने यही सोच छ कसलाई कसरी खसाल्ने यही सोच छ सबैमा मानवरहित व्यवहार छन् यहाँ थोरै असल छन् धेरै गद्दार छन् यहाँ महँगीले जिउन गाह्रो भएपछि के गरून् महँगीले जिउन गाह्रो भएपछि के गरून् लाचार विवश हाम्रा परिवार छन् यहाँ कसरी मान्नु र नेता आधार छन् यहाँ थोरै असल छन् धेरै गद्दार छन् यहाँ और थोड़ी असल धरें गद्दार यहाँ अह आदरणीय गजल मनहरू यो देशभक्ति गजल बास गर्यौं हामीले यो बसैमा प्रकाश बाबुचन्दको यही गजल सँगसँगै आजको लागि छुट्याएको समय आखिरी भएको प्राविधिक मित्रले जानकारी दिदी हुनुहुन्छ आजको बसैमा हामीलाई गजल पठाएर सहयोग गर्नुहुने आजका हाम्रा स्रष्टा विशेषका स्रष्टा हाल दोहके अनुभएका सललेर साथ डाँडा गाउँ दैले खाङ्राका मित्र प्रकाश बाबुचन्दलाई हृदय देखिने धेरैभन्दा धेरै धन्यवाद दिन चाहन्छु तपाईँको साहित्यिक यात्रा निरवसन रहोस् यसरी नै आफ्ना कलमहरूलाई निखार्दै जानुहोस् तिखार्दै जानुहोस् यही शुभकामना व्यक्त गर्दै आजको बसीबाट विदा गर्न चाहन्छु अहरण <laughs> गजल मनहरू यिनी गजलहरू सँगसँगै आजको लागि समय आखि भएको छ तपाईँलाई आजको कार्यक्रम के कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया सल्लाह सुझाव दिन नबिर्सनुहोला र तपाईँ पनि यसरी नै स्रष्टा विशेषमा रहेर आफ्ना गजलहरू बाजन गराउन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्नुपर्ने हुन्छ हाम्रो सम्पर्क का ठेगाना रहेको छ रेडियो कार्यक्रम गजल फुन्ज रेडियो देउखुरी एफएम एक सय पाँच दशमलव आठ मेघाजा राप्ती अञ्चल दाङ देखोरी लमही यही ठेगानामा पत्रचार गर्न सक्नुहुन्छ त्यसै गरी तपाईँ फेसबुक चलाउनुहुन्छ भने फेसबुकमा गएर खोज्न सक्नुहुन्छ रेडियो कार्यक्रम गजलपुञ्ज भनेर जहाँ बयालिस सयभन्दा बढी मित्रले लाइक गरेको एउटा पेज भेटिनेछ त्यही पेजलाई लाइक गर्न सक्नुहुन्छ र सोही पेजको म्यासेजमा पनि आफ्ना गजलहरू पठाउन सक्नुहुन्छ र तपाईँले यतिखेर यो कार्यक्रम सुन छुट्नुभएको छ भने तपाईँले हामीलाई केही क्षेत्रपछि हाम्रो युट्युब च्यानल र आप्ती आवाजमा गएर आफुली चाहेको बेलामा सुन्न र डाउनु गर्न पनि सक्नुहुन्छ लउ त मित्रहरू यिनै जानकारीहरू यिनी भलाकोहरू सँगसँगै भने हामी छुट्नुपर्छ यतिन्जेलसम्म आफ्ना सृजनशील हस्तपुञ्जहरू सलबलाएर प्राविधिक संयोजन गर्नु प्राविधिक मित्र शरद प्राविधिक सखा श्रद्धसागर देवकोटालाई हृदय देख्ने अभाव प्रकट गर्दै आजको बस्तीबाट ओझेलिन्छु गजल पुञ्जकुमाली तपाईँकै भाइ छोरो साथी एसपी माथुवरे सुत्ने तयारीमा हुनुहुन्छ होला एकचोटि झ्याल ढोकाको चुकुल हेर्नुहोस् कतै खुला पु छन् कि झ्याल ढोकाको चुकुल बन्द गर्नुहोस् बर्सातको मौसम छ गर्मीको पनि मौसम छ राति तिर्खा लाग्न सक्छ करुवामा पानी पनि राख्नुहोस् बिरामी हुनुहुन्छ औषधि खाना बिर्सन भयो कि औषधी खानुहोस् तपाईँको बाँकीपाल सुखासँग बितोस् स्वस्थ रहनुहोस् व्यस्त रहनुहोस् तपाईँको हात सधैँ सृजनशील कार्यतर्फ लाम्किरहोस् अवशिष्ट समयमा जाँदा जाँदै आजका स्रष्टा विशेषका स्रष्टा प्रकाश बाबुचन्दको गजल वाचन गर्दै बिदा हुन्छु त्यो आकाश देखायौ यो धरती देखायौ झुटा सपना कति देखायौ कति देखायौ मुटुमा चोट दिएर गयो कोही निर्दैले मुटुमा चोट दिएर गयो कोही निर्दैले तिमी आयो माया प्रेम ओखती देखायौ झुटा सपना कति देखायौ कति देखायौ राज नै राम्रो प्रेमको प्रसङ्ग नदेखाउनु भई राज नै राम्रो प्रेमको प्रसङ्ग नदेखाउनु है भने थियो दुनियाँ जल्छ पिरती देखायौ झुटा सपना कति देखायौ कति देखायो सम्झाए दानवीय व्यवहार नगर्नु है भनेर सम्झाएँ दानवीय व्यवहार नगर्नु है भनेर झनझन बेहोरा नराम्रा भए जति देखायो झुटा सपना कति देखायौ कति देखायौ अब हामी युवाको हातमा सुम्पदेशलाई अब हामी युवाको हातमा सुम्प देशलाई तिमी नेताहरूले धेरै धेरै दुर्गति देखायौ त्यो आकाश देखायौ त्यो धरती देखायौ झुटा सपना कति देखायौ कति देखायौ झुटा सपना कति देखायौ कति देखायौ जय गज़ल जय साहित्य शुभरात्रि शुभ सपनी शुभ निधरी